प्रधानमन्त्रीद्वारा प्रमुख दलहरूसँग छलफल राज्य पुनर्संरचनाका बारेमा आयोगले तयार पारेको प्रस्तावमाथिको छलफल निष्कर्षविहीन गंगा मायाको जीवन रक्षाको माग गर्दै बालवाटारमा धर्ना जापानका विदेश राज्य मन्त्री किसी नेपाल आउँदै किर्गिस्थानको चिनिया दूतावास नजिक आत्मघाती विस्फोट दिल्लीमा एउटा संगठित विष्यालयमा छापा पनि पक्राउ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 आमरण अनसन गर्दा पनि सुनवाई भएको छैन आमरण अनसनमा रहिके गंगा मायाको स्वास्थ्य अवस्था दिन प्रतिदिन चिन्ताजनक बन्दै गइरहेको अस्पतालका निमित्त कार्यकारी निर्देशक डाक्टर भूपेन्द्र बस्नेतले जानकारी दिनुभयो <S sought -tose था> जापानका विदेश राज्य मन्त्री नोबु किसी तीन दिन नेपाल भ्रमण आउँदैछन् नेपाल र जापान बीच कूटनीतिक सम्बन्ध स्थापना भएको साटियो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 निर्देशिका लागू भइसकेको सक... छ आयोगमा सोमबारसम्ममा अठाइस सय चौसठीजना बेपत्ता व्यक्तिको खा खोजबिनको लागि उजिरी दर्ता भएका छन् दस वर्ष सशस्त्र द्वन्द्वका बेला सुरक्षा निकाय र द्वन्द्वरत पक्षबाट बेपत्ता पारेका व्यक्तिको खोजी अझैसम्म हुन नसक्दा बेपत्ता व्यक्तिको परिवारमा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 शान्ति बुढा थोकी विमल घरती मगर र कञ्चनपुरको भीमदत्त नगरपालिकाको खैर भट्टीका लक्ष्मण सुनवारलाई भारतीय सुरक्षा बल एसएसबीले पक्राउ गरेको हो महेन्द्रनगरबाट वनवास जाँदै गरेका बेला उनीहरू पक्राउ परेका हुन् पक्राउ परेकी शान्ति बुढाथोकीले दाङ कोहोलपुरका विमल घरती मगरले दस हजार दिने भन्दै चरेस ओसार गर्न लगाएको बताएको प्रहरीले जनाएको छ प्रहरी कार्यालय गड्डा अनुसार उनीहरूलाई एसएसबीले पक्राउ गरी भारतीय प्रहरीको जिम्मा लगाए काले अब कार्यवाही प्रक्रिया पनि भारतमै अघि बढ़नेछ Uh, एस यसअघि डडेलधुरामा प्रहरी प्रमुख रहेका डीएसपी विपिन कुमार कर्मचारीको सरूवा भएपछि जिल्लाको नयाँ प्रहरी प्रमुख डीएसपीका रूपमा प्रेम बहादुर शाही हाजिर भएका छन् यसअघि लागू औषध नियन्त्रण ब्यूरो काठमाण्डुमा रहेका प्रहरी नायब परीक्षक शाही सरू भएर जिल्ला प्रहरी कार्यालय डडेलधुरा पुगेका हुन् पाँच दिन पहिले जिल्लामा हाजिर हुनुभएका प्रहरी नायब परीक्षक शाहीले आज पत्रकार संघ परिचयात्मक कार्यक्रम सम्पन्न गरेका छन् परिचयात्मक कार्यक्रममा डिएसपी शाहीले लागू औषध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 मा शान्ति सुरक्षामा खल पुर्याउने तत्त्वको रूपमा जुवातास मदिरा सेवन र घरेलु हिंसा नै रहेको पत्र, पत्रकारहरूले उहाँलाई जानकारी गराएका थिए शान्ति प्रक्रियालाई फितुलो पार्ने प्रयास निरुत्साहित गर्न पत्रकारहरूलाई उहाँले सहयोग गर्न समेत आग्रह गर्नुभएको थियो खबरमा केही देश बाहिरका खबर किर्गिजस्थानको राजधानी विश्व स्थित चिनिया दूतावास नजिक आत्मघाती विस्फोट भएको छ विस्फोटमा परिकार चालकको मृत्यु भएको छ भने अरू तीनजना दूतावासका कर्मचारी घाइते भएका छन् घाइते सबै किर्गिज नागरिक हुन् एउटा कार आएर रा, दूतावासको गेटमा ठोकिएको र रा, राजदूतको निवास अगाडि विस्फोट भएको स्थानीय अधिकारीहरूले जनाएका छन् विस्फोट लगतै दूतावासमा रहेका कर्मचारी र नजिकै रहेको अमेरिकी दूतावासका कर्मचारीलाई स्थानमा लगिएको थियो घटनाबारे अनुसन्धानले भारतको नयाँ दिल्लीमा एउटा संगठित वेशीले मा छापा मारेर आठ जनालाई पक्राउ गरेको छ पक्राउ पर्नेमा नेपाली पनि रहेको प्रहरीले जनाएको छ जीबी रोड स्थित छापा मारेर प्रहरीले वैदेशयका सञ्चालक आफग हुसेन र उनकी पत्नी सायरा बानोलाई पक्राउ गरेको हो उनीहरूले स्व क्षेत्रमा छवटा त्यस्ता वैदेशय सञ्चालन गर्दै आएको प्रहरीले जनाएको छवटा वेष्यालयमा करिब दुई सय पचास युवतीलाई प्रयोग गरेर उनीहरूले आफ्नो धन्दा सञ्चालन गर्दै आएको प्रहरी अनुसन्धानबाट खोलेको छ देह व्यापारमा लागे लगाइएका युवती मध्ये केही नेपाली पनि रहेका छन् हुसेन दम्पतिका चालक रमेश पण्डित नेपाली नागरिक रहेको प्रहरीले जनाएको छ तर उनको ठेगाना भने खुलाएको छैन उनलाई पनि प्रहरीले पक्राउ गरेको छ पण्डितले हुसेनको कारोबार कारो हेर्ने गरेको र हरिब राख्ने गरेको बताएको छ पण्डितका साथबाट ब्रामद डायरीमा कारोबारको दैनिक विवरण पाएको र ती विवरण अनुसार दैनिकी दश लाख रुपियाँसम्म हुने दम्पतिले वैचालयबाट कमाउने गरेको प्रहरीले जनाएको छ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 टाढा रहेका घले मनाङ मर्स्याङदी क्लबले इन्फा अध्यक्षको रूपमा अघि सारेको हो घो उम्मेद्वारी घोषणा भएसँगै अब अन्य दावेदारहरूले पनि आफ्नो उम्मेदवारी सार्वजनिक गर्ने सम्भावना छ इन्फाका कार्यवाहक अध्यक्ष नरेन्द्र श्रेष्ठ तथा उपाध्यक्ष कर्माछिरिङ शेर्पाले पनि यसअघि औपचारिक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 रकिल नेपाल फुटबल संघको आसन निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्ने क्रम शुरू हौस् त सर्बल सरवल गर्नुभएकोमा तपाईँ र प्राविधिक मित्र वीरेन्द्रलाई धेरै धेरै धन्यवाद तपाईँ हाम्रा समाचारहरू रेडियो युनिटी डट कम डट एनपीबाट पढ्न र चाहेको बेला समाचार बुलेटिन तथा कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ शा। अब तपाईँले छ बजीको युनिटी खबर सुन्न सक्नुहुनेछ अहिलेलाई शा। समाचार बुलेटिनबाट मलाई पनि आइतया दिनुहोस् नमस्कार